अब गीत खोज खबर को संगालो जीवन को गोरेटो में जीवन मरण को दोषादमाका गुलमीक एक परिवार को हृदय कथा यति बेला जीवनको दुहाई मागिरहेका एकजना बिरामीको घरमा आइपुगेका छौं गुल्मीको गुल्मी, गुल्मी दरबार गाउँपालिका वडा नम्बर तीन राजा लेतुङका चालिस वर्षीय गंगाबहादुर नेपाली गत एक वर्ष अघिदेखि क्यान्सर रोगले फला पर्नु भएको छ उहाँका दुई सन्तान छन् र श्रीमती हुनुहुन्छ उपचार गर्ने खर्च नभएपछि मृत्यु कुर्नु सिवाय अर्को उपाय भएन यो परिवारमा यसर्थ यस गुल्मी दरबार गाउँपालिका वडा नम्बर तीनका युवाहरूको आग्रहमा हामी यति बेला उहाँलाई अतैबाट हुन्थ्यो कि भन्ने उहाँहरूको अपेक्षा अनुसार रिपोर्टिङका लागि आइपुगेका छौं अब हामी ढिलै नगरी ती पीड़ित परिवारसँग कुराकानी गर्न गइरहेका छौ यसरी दुई सन्तान एकदम सुखी परिवार थियो गङ्गादुर नेपाली पैसा कमाउँछु भनेर विदेश जानुभयो कतारमा कतारमा गएर उहाँले 26 महिना बसेर यो रूपन्देहीको भलबाडीमा एउटा घडेरी पनि किन्नु भएको थियो आखिर यस्तो क्यान्सर रोग भएपछि त्यही घडेरी बेचेर उपचार त गर्नुभयो त्यति रकमले साध्य भएन अहिले घरमै विस्तारमा आएर फालिनु परेको छ गङ्गाजी विदेश पनि जानुभयो है गयो विदेश लागेन केही उपाय लागेन खासै अब रोजगारहरू अब पढाइ लेखे त्यति थिएन हजुर पढाइ लेखे नभए नोकरी राम्रो थिएन त्यही पनि घरको समस्याहरू जानै पर्ने भएर गएको खाइ नखाइ हल्फा अन्त जति थियो त्यतिले अब ऋणदिन गरेर गरेर लिएको थिएँ त्यसले पनि भएन अब के गर्ने जटिल समस्या अब रोगको जटिलमा परेपछि मान्छेहरूलाई अब पुग्दो रहेन के गर्नु यही मात्रै पैसाले नपुगेपछि बाँध्थ्यो कि छोरी पाल्थ्यो कि भन्ने छ आशा त छ नि आशा भएर के गर्नु सहयोग कहीँबाट जुट्यो भने अरू जस्तो राखौँ मान्छेहरूले मलाई पन्ध्र सय रुपियाँ बिजी भए पनि सहयोग अनिवार्य मेरो ज्यानभन्दा पनि मेरो बालबच्चाहरू तार साल मेरो ज्यान गए मेरो परिवारहरू दुःख पाउनुभयो भने मलाई साह्रै चिन्ता लाग्छ के गरौँ मर्न गल आएन पहिला पहिला के गर्नु नजानु पहिला अब स्कुल जाँदा पनि खर्च नपुग्ने बेला आयो कि सान्छ तिमी कतिहाँ पढ्छौ कति छ बहिनी सम्पत्ति घरमा आइसक्यो बेचेर गर्न सक्ने अवस्था छैन भइगयो त्यो घडी पनि बेचेर सक्नुभयो बेचेको त यहाँको छैन क्या र अब त्यही साना किसान ब्याङ्कबाट दुइटाहरूको निका थियो लाल भुजेराखेर पनि निकालेको थियो त्यहाँ नि हजुर अब त्यो तिर्न अब उहाँ यस्तो भएपछि त कसरी तिर्न सक्नु होला तपाईँले खोइ राज्य गरम मर्न दिनु भएन भन्नेपट्टि गरे अब अनि तपाईँको माइती मावली सबैतिर माइती मेरो दर्शक एवं रेडियो सुन्न श्रोता महानुभाव जीवन को दुहाई मगिहा सा बाल बालिका को साथ धोखा तलमाथी होना गाउँ त माइक बताउनुभयो बडगाउँतिरका पनि जो देश विदेशमा हुनुहुन्छ उहाँलाई बचाउनेतर्फ लाग्नुहोला अभियान जारी गर्नुहोला भन्ने हामी आग्रह गर्दछौ यही हामीले रिपोर्टिङ गर्दा गर्दै यहाँ उहाँकै साथीहरू पहिला स्कूल पढ्ने साथीहरूले उहाँको जीवन बचाउन सकिन्छ कि भनेर केही सहयोग ल्याएर आइपुग्नु भएको छ मैले भर्खरै देखिरहेको छु आ, कृपया कसले सहयोग जिराउनु भयो यहाँको शुभ नाम चाहिँ सँगै पढेका साथीहरूले ए हजुर विदेश कृपया त्यो सहयोगदाताको नाम पढेर सुनाइदिनुहोस् न यहाँको शुभ नाम चाहिँ सबैलाई म नमस्कार गर्न चाहे मेरो नाम बिरवा शर्मा मेरो बिरवा चार साधिकको 6 छमा मेरो घर भट्टिचरमा र अहिले यो सहयोग गर्ने क्रममा देश देशमा रहेका र रह विदेशमा रहेका हाम्रा रह सँगै स्कुल पढेका गङ्गासँग सँगै पढेका सहभाटीहरू जहाँ हामी रुन्खा रुम्खा त मालीमा पढेका थियौँ अहिले त उच्चमायु भएको छ त्यहाँ पढेका सम्पूर्ण साथीहरू जो हामी सम्पर्कमा थियौँ उहाँहरूबाट केही रकम सहयोग भएको छ म यहाँ सहयोग गर्ने साथीहरूको नाम लिन चाहन्छु रोहित भुषालुट हाल बुटोल उहाँबाट पैँतिस हजार बिरबल शर्मा म स्वयम् हाल बुटोल तिस हजार कविता शाह हाल काठमाडौँ उहाँ बिस सूर्य सुवेदी हाल बुटोल उहाँबाट दस कमल अर्याल हाल बुटोल हुनुहुन्छ उहाँबाट दस हजार राजु कार्की गौडाकोट हालुटोल पनि हुनुहुन्छ र गौडाकोट पनि उहाँको दुवैतिर बसाइ छ उहाँबाट दस हजार मुकुन्द अजाली उहाँ युके सेनामा कार्यरत हुनुहुन्छ उहाँबाट दस हजार लोकेन्द्र पोहारे उहाँ पनि युके सेनामा कार्यरत हुनुहुन्छ उहाँबाट दस हजार राकस उहाँ युके निवासी हुनुहुन्छ उहाँबाट दस भास्कर खनाल उहाँ अमेरिका निवासी हुनुहुन्छ उहाँबाट दस माधव पण्डेल उहाँ अहिले कोरियामा हुनुहुन्छ दक्षिण कोरिया दक्षिण कोरियामा हुनुहुन्छ उहाँबाट दस हजार लालमोहन सुडाकार उहाँ पनि दक्षिण कोरियामा काम गर्नुहुन्छ र अहिले यहाँ घरमा आउनुभएको छ उहाँ बिरवास उहाँको घर उहाँबाट पाँच अनि नवीन सोराङपट्टी उहाँ पनि इन्डिया आर्मीमा कार्यरत हुनुहुन्छ उहाँको बचाइ अहिले तङ्गास रहेछ उहाँबाट पाँच हजार थम्मन घिमेरे श्री सरस्वती मावि राम्रो आमा शिक्षक पेसामा हुनुहुन्छ उहाँले एक हजार सहयोग गर्नुभएको छ र हाम्रो आदरणीय दाजु हुनुहुन्छ हामीसँगै आउनुभएको छ मित्रलाल भुषाल मित्र भुषाल उहाँले पाँच हजार सहयोग गर्नुभएको छ र सबै साथीहरूको लगायत हाम्रो आदरणीय दाईको सहित रकम जम्मा गर्दा एक आ, रकम जम्मा भएको छ यो रकम हामी परिवारलाई हस्तान्तरण गर्न चाहन्छौँ त्यो रकम हस्तान्तरण गरिदिनु हुन म आग्रह गर्दछु पाडी पा भन्छ फा मना सिऊ भन्छ विपाको हेसा लागे आसु मना साझा सु पई ज्यादा पश्चिम ने जुटनू पक्षा दक्षिण का तिलखारूर मे देशभक्ति छैन हाम्रो माटोलाई जस्तो तपाईँहरूले आफ्नै आफ्ना साथी अरू साथीहरूलाई आफन्त जन तपाईँले जति पनि चिन्छन् यो परिवारको बिलाउन त देखिहाल्नु सुनिहाल्नुभयो के भन्न चाहनुहुन्छ अब जसरी अब हामीहरू सहपाठीहरू संयुक्त रूपमा जो जो सम्पर्कमा छौँ हामीहरूले जति सक्दो सहयोग गरौँ र आगामी दिनमा पनि हामी सहयोग गर्दै जानेछौँ र मलाई चिन्नुहुने र गंगा बहादुर लगायत हाम्रो सम्पूर्ण ग्रुप जति पनि छ उहाँले अब आगामी दिनमा सहयोग गर्दै जानुहोस् उहाँको परिवारको बिलाउन देख्नुभयो सुन्नुभयो र मेरो आँखाले पनि देखेँ सुने अब जसले जति सक्नुहुन्छ आफ्नो ठाउँबाट जति सक्नुहुन्छ सहयोग हो सहयोग गरेर हाम्रो मित्र गंगा बहादुर हामी सहपाठी हौ उहाँलाई बजाइदिनुहुन्छ भन्ने म सबैमा हार्दिक अपिल गर्दछु हस् धन्यवाद यहाँको शुभ नाम चाहिँ मेरो नाम मित्र भूषाल मेरो घर चाहिँ पहिला यहीँ तरबार गाउँपालिका वार्ड नम्बर तिन राजामै पर्छ अहिले म बुटोलमा बस्छु बुर्गिया मुर्गियामा कार्यरत छु सबै अहिले आफूले प्रत्यक्ष देखिरहँदा ऊ मेरो साथीको भाइ पनि हो होइन उसको माइल देर म कलास मेरो साथी हो र हिजो मेरो भाइ रोहितले चाहिँ दाइ जाम राजाले तुङ्गा यस्तो यस्तो छ के गर्ने होला भन्दा हुन्छ जाम भनेर भने होइन र मैले यहाँ आएर जुन देखेँ नि त्यो देख्दाखेरि अति नै दुःख लाग्यो यो परिवारमा यस्तो भएछ यो त हामी त तो एउटा तल र माथि भए पनि एउटा हाम्रो सम्बन्ध धेरै राम्रो थियो पहिलेदेखि उसको उहाँको बाउसँग हाम्रो सम्बन्ध थियो अब अहिले जुन देखेँ होइन बच्चाहरूलाई पढाउने कुरामा र भोलि गर्न पर्ने सहयोगको बारेमा हामी थोरै धेरै जति सकिन्छ त्यसको लागि सधैँ सहयोग गर्ने अपेक्षा राखेको छु र गर्ने पनि छु र अरूले पनि सक्ने जति गर्नुहोस् सबै गर्न पर्दैन जति सक्नु छ त्यति गर्नुहोस् तो नै धर्म हुनेछ हस् धन्यवाद यहां कैंडाकोट का गौड़ाकोट गौड़ाकोट का राजू कार्कीजी वहां धेरेपटक हमीर आए खबर बंदी वहां उद्वार हिंद भगायत का जो भर्खरी लेकर रकम हस्तांतरण करने जुन भनी सबस चाहूँ तटक उ बचा को आग्रह कर नमस्कार राजू कार वारकोट बजार स्थित हो र म चाहिँ गङ्गा नेपालीसँगै सहपाठीसँगै साथ पढेको साथी यो म आफ्नै काममा हिँडिरहेको थिएँ एक दिन चाहिँ गङ्गा चाहिँ गाउँपालिकामै ऊ क्यान्सर भइसकेपछि मलाई मलाई लाग्छ ला सहयोगको अपिल आग्रह गर्न गएका रहेछन् म त्यहाँ खाकै बाटोमा भिडुवा मान्छे पहेँलो पहेँलोदेखि कि मैले किन जन्डिस भएको र भन्दा हात सात मिलाएर भएको भन्ने कुरा सोध्ने बित्तिकै म चाहिँ यो क्यान्सरबाट यस्तो समस्या भएर औषधी उपचार गरिरहेको छु अब मसँग भएको पैसा पनि सुलियो मसँग अब केही छैन त्यही भएर गाउँपालिकामा आएको अब तिमीले पनि साथीभाइको हिसाबले केही गर्न सक्छौ भन्ने आग्रह गरेँ त्यसपछि मैले यहाँ एक दुईजना हाम्रो यही स्थानीय मान्छेलाई फोनसुन गरेर सम्पर्क गरेर ल्याउन कसरी गर्ने हो गरम भन्ने कुरा पनि गरेँ अब कसैले चासो नदेखाएपछि एले अलिक गाह्रो भयो अनि यही कुरामा चाहिँ हाम्रो एउटा भाग्यमानी ग्रुप भन्दै फेसबुकमा हाम्रो सङ्घीय परेको सहपाठीहरूको फेसबुकमा एउटा ग्रुप च्याटिङ चाहिँ हाम्रो साथी बिरबल सा, शर्मा रोहित अङ्कलहरूले बुटलबाट त्यो यसरी ग्रुप च्याटिङ गर्ने भन्दा सञ्चालन गरेको ग्रुप च्याटिङबाट म बुटोल गइसकेपछि हामी जो दैनिक जसो हामी जही सूर्य सुवेदी साथीको घरमा भेट्ने कार्यक्रम हुन्छ साँझमा बुटोल गइसकेपछि जति जम्मा भइन्छ चारजना पाँचजना अनि भेटेपछि मैले उसको बारेमा गंगाको बारेमा यस्तो छ या साथीभाइ यस्तो छ मलाई यस्तरी भन्यो भने एकचोटि केही गर्न सकेन लौन के गर्ने भन्ने बित्तिकै त्यो डिसिजन भयो त्यहीबाट सूर्य म रोहिताङ्कल बिरबल अनि हुन्छ अब धेरै अब सबैको आफ्नो काम कार्य व्यस्तताले गर्दा अरू अनि सबै ठाउँमा सहयोग माग्न जान नसके पहिलो चरणको चाहिँ हामीबाट सुरुवात गरौँ सँगै परेको साथी पनि हो जे जति सकिन्छ भन्ने किसिमले त्यहाँबाट एउटा ग्रुप च्याटिङबाटै हो सुरु सल्लाह चारजनाभित्र भयो अनि ग्रुप च्याटिङबाट सबै कुरा गरेपछि विदेशमा हुने साथीहरूले पनि अब जे जति सक्नुहुन्छ सबैले सहयोग गर्नुहोस् अहिले अनि मलाई त्यसपछि फेरि अनि अर्को कुरा जोड्न मन लाग्यो उहाँ उहाँ गङ्गा नेपालीको श्रीमती जो हुनुहुन्छ बसन्ती नेपाली एकदिन मलाई मिलनकोमा चाहिँ राजु कार्की भन्ने को भन्ने खोज्दै जानुभएछ म पहिलो चरणमा त म यो कुरा यहाँ सर कुराकानी गरेपछि अलिक सकिँदैन कि भन्ने भयो एक्लै गाह्रो भयो अब पाँच दस हजार दिएर पनि क्यान्सर जस्तो रोगलाई हुनसक्ने केही छैन दस हजार सय सय उठाएर पनि केही हुन नसक्ने त्यो भइसकेपछि अब त्यसै अब बोलिहालिदियो अब भन्ने पनि भइरहेको अनि ऊ चाहिँ बसन्ती नेपालीमा मिलन कुमार राजु गार्गीको उहाँले हाम्रो बुढासँग यस्तो कुरा गर्नु रहेछ सहयोग गर्न सक्ने ठाउँ भए मैले पहल गर्छु भन्नु थियो भन्दै खोज्दै गएपछि अब चाहिँ मलाई गर्नुपर्छ भन्ने भएर साथीहरूसँग सल्लाह गरेँ यसरी अहिले जति रकम उठ्यो यसरी हस्तान्तरण गराउनु हाम्रो एक सानो सल् सहयोगले अब हाम्रो साथीको जीवन बाँच्छ भने त हामीले गर्ने सहयोग यसरी हस्तान्तरण गर्न आएछ बच्चा बच्ची साना छन् भएको सम्पत्ति भ्याइसकेका छन् होइन अनि यहाँले यसो गरौँ न त अरूलाई जो सहयोगको लागि अगुआई पनि तपाईँले स्थानीय तहबाट गरिदिनुपर्छ है तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न मेरो मोबाइल नम्बर अन्ठानब्बे पाँच सत्तरी यसै गरी अब हाम्रो यो पहिलो चरणको सुरुवात हो अहिले एकचोटि उपचार गर्दा जाँदा अब एक लाख लसी नब्बे त एकचोटि उपचार गर्नु जाँदा सकिन्छ अब जे जति अब सहयोग गर्ने मन हुनुहुन्छ उहाँहरूले उहाँको घरको यो दुर्दशा यो दुर्भाग्य भनौँ होइन यसलाई हेरेर जे जति सक्नुहुन्छ सहयोग सानो ठुलो जति सहयोग गरे पनि सहयोग गरिदिनु म हार्दिक अनुरोध गर्दछु र यसको लागि मलाई जिम्मेवारी मलाई सम्पर्क गर्न दिनु म अझै यस्तै कार्यक्रम बनाएरै उहाँ प्रेमजीलाई बोलाएर यस्तै कार्यक्रम बनाएर हस्तान्तरण गर्ने म रोहित घर हो घर मेरो गौ... <coughs> गाउँकोट त दरबार तिन हजुर यहीँ राजा नै हो अहिले घर बुटोल म व्यवसायिक हिसाबले कुखुराको दानाको फ्याक्ट्री छ मेरो र सबैसँग के भन्नु तपाईँको आफन्त यहाँ आएर देख्दाखेरि साह्रै दैनीय अवस्था देखेँ मैले साह्रै दुःख लाग्यो र मैले छोट गरीमा के भन्न चाहेँ भने साथीहरूलाई इष्टमित्रहरूलाई सबैलाई देश विदेशमा रहनुहुने मेरा साथी मलाई चिन्ने गङ्गालाई चिन्ने साथै हाम्रो ग्रुप सब सबैलाई चिन्ने साथीहरूलाई के भन्न चाह्यो भने सकभर जति सक्नुहुन्छ सहयोग गर्नुहोस् जतिसक्द छिटो पठाउनुहोस् उहाँको पनि केही उद्धार होस् भन्ने मेरो धन्यवाद नमस्कार यहाँ त पूर्व प्रधान पञ्चायत पनि हो गे कुन त्यति बेला गाविस तपाईँको त छोरा देश विदेशमा हुनुहुन्छ लाउरी पनि हुनुहुन्छ क्यारे तपाईँले अब छोरा मार्फत सबैलाई अपिल गर्नको लागि के भन्नु तपाईँको यहाँको अभिभावक पनि हुने यस गाउँको अगुवा हो अगुवा यो छिमेको हो यो छिमेकको भाइ यस्तो बिरामी पर्यो उहाँको लागि अब सबैले सहयोग गर्नुपर्छ भनेर रा दृष्टिकोण राख्दा राख्दै पनि म पनि बुढो मान्छे घरको व्यस्तता यताउति भयो छोराहरूले पनि यसो संचार गर्ने कि कस्तो छ गङ्गालाई भन्ने गरिरहन्थे उनको अलिकता दबाई लिने काम गरिरहेन अहिले छोराहरूसित केही सक्ने उपाय गरौँ न त्यहाँबाट मैले भनेको थिएँ थोरै यसो सहयोग पनि गरेछन् त्यसमा मैले छोरालाई पनि धन्यवाद के के नाम हो तपाईँको छोरा कहाँ कहाँ छन् हुनुहुन्छ छोरा जेठेसो चाहिने कोरियामा छन् के नाम हो उत्तम रजारी उहाँहरूलाई मैले पनि विशेष आग्रह गरेँ र तपाईँले पनि अब पक्कै गर्नुहुन्छ यो स्थानीय तहमा अगुवाई गरिसकेपछि कृपया तपाईँहरूको छोरालाई पनि म विशेष आग्रह गरेँ अभियान चालिदिनुहुन आग्रह गर्दछु यहाँको शुभ नाम चाहिँ नमस्कार मेरो नाम कमल अर्याल मेरो घर चाहिँ गुल्मी बिरुवा अहिले हाल चाहिँ हामी बुटौलमा म एउटा कुनै नाम के भन्नु कमल हरियालीमा बताइदिनुहोस् न आफ्नो आफ्नो आएर हेर्दाखेरि हाम्रो अब सँगै पढेको साथी यस्तो समाचार सुनेर भेट्नुभयो सक्दो सहयोग हामीबाट पनि गरेका छौँ अझै पनि गर्ने अपेक्षा राख्दै अरू साथीहरूलाई पनि जति सक् छिटो उहाँहरूको उपचार अब गर्नुलाई यस्तै पैसा कमजोर कमजोर अवस्था रहेछ त्यसको लागि साथीहरूलाई चाहिँ अपिल गर्दै म चाहिँ विधा हुन्छ धन्यवाद यहाँको शुभनाम नमस्कार <coughs> मेरो सूर्य सुवेदी दरबार गाउँपालिका वार्ड नम्बर तिन हाल चाहिँ बुटोल बस्छु सानो पेसा छ म यहाँ साथीलाई सहयोग गर्न भनेर आएको थियौँ हामी अझै पनि यहाँ फेरि पनि सहयोग गर्नेछौ र अरूको जो कोही यहाँ हामीलाई चिन्नुहुन्छ छिटोभन्दा छिटो हामीलाई कसैलाई पनि सम्पर्क गरेर सहयोग गरिदिनुहोस् हाम्रो साथीलाई बचाइदिनुहोस् भन्न चाहन्छु नमस्कार म लालमोहन सोडागा गुल्मी दरबार गाउँपालिका बिरवास र दक्षिण कोरिया छु ए... समय संजोगले साथीलाई गंगाबहादुर नेपालीलाई भेट्न पाएँ समय संजोगले थोरै किन आफूले सहयोग गर्न पाएँ तपाईँले आफ्नो तर्फबाट आफ्नो साथीहरू देश विदेशमा रहने साथीहरूलाई छोटकरीमा हजुर मैले मलाई चिन्ने र गंगाबहादुर नेपाली भनेर चिनिने चिन्नेहरूले सक्दो सकेसम्म छिटो सहयोग गर्नुहोला यहाँको अवस्था यहाँका अगुवाहरू हुनुहुन्छ कृपया सबै यस गाउँ छिमेक सबै साथीहरूलाई अथवा आफ्नो घरलाई गाउँवासीलाई के भन्न चाहन्छु मैले यो आफ्नो सघि पढेका साथीहरूले यस्तो राम्रो काम गर्नुभएको छ यसको लागि अझै पनि उहाँ साथीभाइ इष्टमित्र जो हुनुहुन्छ जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ आफ्नो शक्त सहयोग गर्नुहुन्छ नमस्कार मेरो नाम, नाम अनिल विश्वकर्मा घर चाहिँ मेरो नजिकै गुणी दरबार थिए म रायारूमाजिक शिक्षक पनि हाम्रो आदरणीय गंगा नेपाली यो एउटा जटिल रोगबाट ग्रसित हुनुहुन्छ उहाँहरूलाई सहयोग गर्न हिजोका दिनहरूमा हामीले धेरै ठाउँमा प्रयास पनि गरेका थियौँ हुन त सबैको सानो सानो सहयोगले उहाँलाई उद्धार धेरै उद्धार हुन्छ भन्ने हो हिजोको सन्चो जान हुँदा राम्रो शरीर हुँदा उहाँले सामाजिक धेरै कामहरू पनि गर्नुभएको छ विद्यालय यहाँका मठ यहाँका सामाजिक संघ संस्था बाटोघाटोहरूलाई उहाँहरूले आफ्नो गक्ष अनुसार धेरै सहयोग गर्नुभएको छ उहाँको परिवार ती समितिहरूमा ती विद्यालयहरूमा ती संघ रहेर सामाजिक काम पनि गर्नुभएको छ उहाँले आफ्नो शरीर ठिक हुँदा उहाँले धेरै सहयोग गर्नुभयो तर आज विडम्बना उहाँ नै एउटा चाहिँ पीडामा हुनुहुन्छ एकदमै एक ग्रसित रोगबाट चाहिँ ठूलो रोगले चाहिँ ग्रसित हुनुहुन्छ उहाँलाई बचाउनको निम्ति हामीले आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नुपर्छ मलाई र उहाँ गंगा नेपालीलाई चिन्ने सम्पूर्ण साथीलाई इष्टमित्र जहाँ तपाईँ जहाँ जुन जुन ठाउँमा हुनुहुन्छ त्यहाँबाट आफू सक्दो सहयोग गर्नुहोस् त्यस्तो होनाहार व्यक्ति त्यस्तो सामाजिक व्यक्तिलाई हामीले बचाउन सक्यो भने यो समाजको पनि उदाहरण छ सँगसँगै उहाँका दुईजना नानीहरू छन् एकजना छोरा त भनौँ अझै लो भिजन भनौं विशेष गरी अपाङ्ग पनि हुनुहुन्छ होइन उहाँको टिम एकदमै दयनीय अवस्था छ उहाँलाई बचाउन सकियो भने समाजको घर परिवारको सबै उद्धार हुनु थियो भन्न चाहन्छु धन्यवाद म यस जसरी एउटा सानोमा पढेको नाताले यसरी सम्झिनुभयो आफ्नो गाउँमा नरहेर विभिन्न ठाउँमा बसेर पनि यहाँहरू सबै टिमलाई म हार्दिक धन्यवाद दिन चाहन्छु यसरी नै सहयोगी हातहरू सबैले फैलाऊ जसको जीवन उद्धार गरौं यो परिवारको उद्धार गरौं भन्ने मेरो विशेष आग्रह पनि छ यहाँलाई धन्यवाद छ है त उहाँले सहयोग गर्नुभयो अरू सबैलाई तपाईँको श्रीमान बचाउनको लागि के भन्न चाहनुहुन्छ बहिनी जसरी <laughs> हुन्छ मैला भएर पनि मैले चितनको टामा पनि गएको थिइनँ कति दुखले उपचार गरेँ आज पन्ध्र महिना श्रीमानलाई बचाए रातिमा सुत्न दिनमा खाना थिएन छोराछोरी छोडेर मसित बुढासित धागो धाई गरेर मैले आधा पन्ध्र महिनासम्म आएको जीवन दिए म अझै पनि दिन सक्छु नि मेरो यो दुख देख्नेहरूले बजाइदिनु चाहिँ भन्ने आशा अरू त मैले केही भन्नु सक्दिनँ अब भन्न आएको मेरो मनबाट आएको बोल्नु सक्दिनँ ए म धेरै दुखः पाएँ मैले पन्ध्र महिनासम्म मैले लास्ट उठाउँदैन लाँदै घरै अझै पनि सक्छु कि भन्ने आश लाग्यो मैले म त म पनि यस्तो म बस्दियो कि भन्ने हुन्छ मलाई मैले एक्लै बस् पन्ध्र महिनासम्म उपचार गरिरहेँ हस्पिटलमा बसेर आफ्नो नाम नाता आफै छोडिन ऋण काट्न गरेर आएँसम्म अब मैले सक्दिनँ जस्तो लाग्दैछ दाइलाई पनि मन गरेको हजुरलाई हजुर सबहरूले यसरी साथ दिनुभयो अनि बजाउन सक्छ कि आशु बोल्न शक्ति न यही <laughs> न केही केही लगाए के भन्न चाहनुहुन्छ गङ्गाजी आज जब मलाई बजाउने परिवार उद्धार गरिदिनु होला म मैले पनि के भनौँ अब ए मैले के भनौँ अब मेरो उपाय पनि छैन म लास्ट चिज त्यही पनि बाँच्ने बाँच्ने आशा छ कोही छ बहिनी तपाईको मोबाइल नम्बर बताइदिनुहोस् न कसैले सहयोग गर्थे गरे भने तपाईँलाई सम्पर्क गर्नेछन् कृपया यही नम्बरमा सम्पर्क राखेर यो परिवारको आँसु पुछिदिनुहोला अब केही उपाय उपाय छैन यी दुइटा ससाना महाबालक धेरै पटक मलाई उहाँले पनि फोन गर्नुभयो धेरै पटक आग्रह गर्नुभयो स्थानीय युवा साथीहरूले पनि मलाई धेरै पटक आग्रह गर्नुभयो कृपया यी गंगा बहादुरलाई नवजीवन दिनेतर्फ तपाईहरूको ध्यान जाओस् हामी आफैलाई पनि यहाँ थाम्न गाह्रो परिरहेको छ कृपया यही आग्रह गर्दै आजलाई यो परिवारको यो दर्दनाक कथ संगे आज लाई उजल का खबर पीब बीट मर्ने अनुमति चाह नमस्ते बसनी गङ्गी बस्नी हस् यो जुनि म ए